जसले रचन सक्दैनन् खुदै इतिहास तिनलाई सदै इतिहासमा बाको विरासत चाहिएको छ मलाई हार्न बस उसकै इजाजत चाहिएको छ समयको एक भेलाले गजल रक्षार्थ निर्णयमा समयको एक भेलाले गजल रक्षार्थ निर्णयमा गजललाई भन्यो तेरो सहादत चाहिएको छ मलाई हार्न बस उसकै इजाजत चाहिएको छ ससाना आयुका टुक्राहरू हुन् वर्ष महिना दिन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 UAE मा काम गर्न र अहिले इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्छ वहाँ विभिन्न संघ संस्थाहरूसँग पनि आबद्ध हुनुहुन्छ विशेष गरी गजलमा निकै नै रूचि राख्नुहुन्छ गजल कविता कथा जस्ता वहाँका कलम चल्ने विधाहरू हुन् आज यी र यस्तै विषयहरू म टक गुरूङसँग कुराकानी गर्छु बुलबुलमा आउन धेरै गजल रहर गर्नुहुन्छ तर कम गजलकारलाई ल्याउन मलाई साह्रै रहर लागिरहेको हुन्छ त्यसमध्येको एकजना टक गुरूङ सरलाई स्वागत गर्छु म बुलबुलमा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 त्यस्तै ते दस वर्ष अलिक बढी नै भयो होला खासै त्यो अलिकति गहिराईपूर्वक बुझ्ने र यो गजलै लेख्ने जुन किसिमको चाहिँ वातावरण बनेको खासै त्यस्तो म चाहिँ कहिले साथीहरूले मेरो बिस वर्षको इतिहास मेरो पच्चिस वर्षको इतिहास छ भनेर भन्छन् होइन धेरै साना भाइ बहिनीहरू पनि छन् तर म त्यस्तो भन्दिनँ मैले चाहिँ आफ्नो यो उत्तरार्धतिरै आएर मैले लेखनमा क्रलम चलाएको हुँ तर म एउटा एबिड रिडर चाहिँ हुँ होइन सानैदेखि धेरै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 धाहा बेला योनी आ रूख को सियल रूख नहीं पतकर सागर पुगे, रहे चले। रहे पतकर सागर पुगे रहे चले। नदी उठाई रुखको रूख को सियल डुब्दा सूरजा बना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 त्योभन्दा त चाहिँ हामीले लेख्यौँ नि भन्दा राम्रो लेख्न सकिन्छ भन्ने किसिमको कुराकानी भयो त्यस्तो किसिमको भयो अनि पछाडि चाहिँ यो अब सुरुमा चाहिँ अब हाम्रो भक्तिप्रसाद गुरुहरू अनि रमेश भेमानजीहरू एउटा चाहिँ त्यो फेसबुकमा चाहिँ सुरु सुरुवाती दि दिनमा केही गजलका कुराहरू चल्थे होइन अनि हाम्रो चाहिँ घायल सरले दलबीरसिंह घायल सरले पनि एउटा तराई मुसेरा समथिङ भनेर निकाल्थ्यो त्यहाँ त्यस्तै चलिरहेको थियो भनौँ न अनि एकपटक चाहिँ हाम्रो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 Uh, रदीपहरू दिनुहुन्थ्यो त्यस्तै काफिया रदीप दिनुहुन्थ्यो अनि त्यसमा चाहिँ अनि कसले राम्रो गजल लेख्ने भन्ने किसिमको हुन्थ्यो त्यहाँ अनि सुरुवाती दिनमा चाहिँ अब हामीहरूले साधारण चाहिँ जुन हाम्रो चार चार चार हुन्छ यो लय हुन्छ त्यसमा समातेर लेख्ने करिन्ती कार्य अनि त्यो भएपछि अनि मलाई चाहिँ एकपटक त्यही त्यस बेलामा त्यस्तै बिस पच्चिसजना गजलदारहरूको एउटा सम हुनुहुन्थ्यो अनि गजल लेखौँ भनेर एउटा चाहिँ अलिकता देशभक्तिपूर्ण एउटा चाहिँ त्यस्तै किसिमको चाहिँ दिएको थियो मलाई अलिक चाहिँ छेझटै याद होइन त्यो लेख्दाखेरिमा अनि उहाँले अनि पछाडि समग्रमा उहाँले आफैले मूल्याङ्कन गरेर अनि लग ढग चाहिँ तपाईँको गजल चाहिँ यसमा चाहिँ सबभन्दा उत्कृष्ट छ भनेर भन्नुभएको थियो अनि त्यो बेलाले चाहिँ खासै अब त्यस्तो सिरिज राइटर त म होइन मलाई सोच पनि थिएन मैले आफूले गजल लेखौँला पुस्तकै निकालौँला या त्यस्तो किसिम गरौँला भने मलाई न मलाई सोच थियो न म म गर्न नै चाहन्थेँ न त्यस्तो केही पनि थिएन एउटा साधारण रूप चाहिँ मैले चाहिँ लेखिरहेको अब राम्रो लेख्ने साथीहरू हुनुहुन्छ उहाँहरू अब चाहिँ साहित्य भनेर त अलिक पवित्र पनि हो त्यसमा अलिक सिजेसी लाग्नु पनि हुन्छ त्यतिकै हामीले हावादारीको कुरा गरे पनि हुँदैन अनि म आफूलाई त्यत्तिको क्यापेबल मान्छे चाहिँ थाहा थाहा न अनि उहाँले त्यसो भएपछि होइन गुरु मैले पनि गरेर लेख्न सक्छु क्या भने उहाँलाई यसो चिज चिस्काएँ भने अनि गुरुले भनौँ होइन चाहिँ तपाईँले चाहिँ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 मेरो सन्दर्भमा भन्नुपर्दाखेरिमा भन्दा अब अब हाम्रो चाहिँ थर्ड जेनेरेसनसम्म हो होइन अब हाम्रो मेरो आर्मी बाजे पनि अब आर्मीमै हुनुहुन्थ्यो तर उहाँले चाहिँ पुरै पेन्सिन नपकाएको अवस्था अनि बा मेरो ब्रिटिस गोर्खाकै भयो मेरा चाहिँ काकाहरू पनि अब ठुलो पनि हुनुहुन्छ इन्डियन आर्मीतिर हाम्रो जेनेरेसनमा आएर चाहिँ कोही पनि छैन है यसो स्पष्ट भन्दाखेरिमा थर्ड जेनरेसनमा कोही पनि छैन तर अब हामी सानोमा चाहिँ पढ्दाखेरिमा चाहिँ हामीलाई अब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 र मैले केही गाउँमा पनि पढेँ केही वर्ष एक वर्ष सायद गाउँमा पनि पढेँ त्यस मैले जुन अब खैरीको अहिले रामसाह माध्यमिक विद्यालय अहिले त्यो क्याम्पस पनि भएको छ त्यहाँबाट मैले अध्ययन त्यहाँ सुरु गरेको हो हामी आज गजलकार ट्रक गुरुमसँग छौँ उहाँको घर तनहुँ अब खैरेनी अहिले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 हाम्रो एउटा कृष्ण प्रसाद अर्याल भाइ हुनुहुन्छ उहाँ यही देववाडतिरको चाहिँ राम्रै एकदमै राम्रो भाइ हुन्छ उहाँ भाइले लेख्नु भएको थियो एउटा गजल अनि त्यसैमा त्यो रदीपको फर्मेट छ त्यो मलाई अलिकति मन परेर त्यो काफिया रदीपको फर्मेट अलिकति मन परेर त्यो चाहिँ त्यही हिसाबले लेख्ने अब त्यो नेपालमा चाहिँ कतिपय अवस्थामा पुराना पुराना के हुन्छ मेरो काफिया चोरियो मेरो रदीप चोरियो भन्छ होइन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 कारण रहेछ कि जादुगर भनिएन क्षितीजलाई भन्नुहोस् कारण रहेछ कि जादुगर भनिएन क्षितिजलाई सूर्यलाई यता छुपाएर उता देखाएको पनि छ जंगालाई धागोले अम्बर चुम्न सघाएको पनि छ जंगालाई धागोले मुठीभित्र समाएको पनि छ जंगालाई धागोले अनाहत गजलका गजलकार टक गुरुङ अनाहत गजल, का गजल, अना गजल संग्रह उहाँको प्रकाशित गजल संग्रह हो तनहुँ आबो खैरेनी उहाँको घर अहिले युएईको सारजामा बस्नुहुन्छ पच्चीस सा। वर्षदेखि युएईमा बस्दै आउनुभएको छ एकाउन्टेन्ट चाहिँ यहाँ पढेर जानुभयो कमर्समा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 सीधाकुरा कुरा विचार उजालो रेडियो नेटवर्क एउटा ईरानी चरा बुलबुल बुल।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 र अहिले पछिल्लो समयमा चाहिँ बिस्तारै बिस्तारै पछाडि मेरो चाहिँ अब के भन्दाखेरिमा विशेष गरी अब प्लान्टहरू सेटअप गर्ने भनेको तपाईँको नया चाहिँ नयाँ मेसिन ल्याउँछ त्यसलाई चाहिँ कनेक्ट गरेर चालु गर्ने कमिसनिङ गर्ने भन्छ इन्स्टलेसन कमिसनिङ भयो त्यसपछि आएर त्यो जुन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 त्यो हिसाबले हामीले पहिला चाहिँ त्यो अध्ययन गर्छौँ अनि कतिपय अवस्थामा हामीले अब हामीलाई त्यहाँ महँगो पर्ने भाइ पूरी मेसिन नै बनाउँछौँ कतिपय अवस्थामा चाहिँ हामीलाई अब किनेर नै ठिक हुन्छ भने हामी सिङ्गी की मेसिन किन्छौँ कतिपय अवस्थामा हामीले होइन केही मेसिन किन्छौँ र केही हामी आफैले बनाउँछौँ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 कुनै पनि अब म्यानेजमेन्टले चाहिँ कुनै मेसिनहरू किन्छ होइन भने त्यसमा चाहिँ मेरो टेक्निकल स्पेसिफिकेसनहरू चेक गरेर त्यो मेसिन चाहिँ त्यो हामीले भनेको चाहिँ स्ट्यान्डर्ड अनुसार चल्छ या चल्दैन हामीले भनेको स्ट्यान्डर्ड अनुसार त्यो चाहिँ इकोनोमिक इकोमिकल छ कि छैन इकोनोमिकल छ कि छैन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 पच्चिस वर्ष मलाई के लाग्यो भने लिडरसिपको कुरा छ नि हुँदो रहेछ है लिडरसिपमा तपाईँको चाहिँ के हो भिजन चाहिँ रहेछ हेर्नुहोस् उनीहरूले पहिलेदेखि के थियो भन्दाखेरिमा तपाईँले ठुल्ठुला तपाईँको चाहिँ कम्पनीहरू तपाईँको चाहिँ जस्तो अब चाहिँ इमिरेट्स भयो त्यसो भए आएर चाहिँ जुन चाहिँ अब चाहिँ प्लास्टिक सम्बन्धी छ नि कम्पनीहरू ठुल्ठुला कम्पनीहरू भयो तीमा अब ड्युटी फ्रीदेखि लिएर सबै जुन जहाँ जहाँ क्षेत्रमा छन् ती क्षेत्रमा उनीहरूले के गर्यो भन्दाखेरि एक्सपर्टहरू ल्याएर राख्थ्यो कि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 दुबईमा पुलिस फोर्स जुन या आर्मी फोर्स हुन्छ नि स्थापना गर्नको लागि उसको बुवाले उहाँलाई लहरएर एउटा एज अ क्याडेट जुन झन् आफै चाहिँ तालिम लिएर युकेमा गएर तालिम लिएर उहाँले चाहिँ स्क्राचबाट छ नि जमिनबाट चाहिँ अहिलेको जुन जुन एउटा प्रोफेसनल वर्ल्ड क्लास जुन फोर्स छ नि स्थापना गरेको चाहिँ उहाँको इतिहास छ क्या सानैदेखि उहाँलाई त्यसरी प्रशिक्षित गरेर र उहाँ फेरि जेठो पनि छोरा पनि होइन समथिङ अलिक पछाडिको तर त्यहाँ एउटा चाहिँ के छ भन्दा त्यो उनीहरूको चाहिँ फ्यामिलीमा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 आई स्टिल रिमेम्बर त नाइन्टी फाइभमा तपाईँको चाहिँ एउटा बिल्डिङ बुम जस्तै आयो केही घरहरू भने <laughs> आठ दस तलाका घर भन्दाखेरि हामीले के भन्दा <laughs> वा यति अग्लो घर बने भन्ने किसिमको कुराकानी थियो अनि त्यो अहिले अहिले त्यो घरै देखिँदैन त्यो ठुल्ठुला घरले त्यो छोपिए अनि त्यो बेलामा चाहिँ कस्तो भने बिल्डिङ बुम भनेपछि फ्ल्याटहरू चाहिँ रेन्टमा जान छोड्यो क्या अनि छोड्यो होइन यहाँ यो ल्याट रे यत्रो बिल्डिङ भनेको छ रे रेन्टमै छैन यो देशले कसरी विकास गर्ला कसरी चाहिँ अगाडि बढला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 कहाँ कहाँ पुगेँ त्यस पछेर आएर त बिल्डिङ त बनेको बने बनेको बने त्यसपछि तपाईँको त्यस्तै त्यो द आठ दस वर्षको अवधिमा दस वर्ष होला त्यो दस वर्षको अवधिमा तपाईँको त्यो त्यो जुन त्यो त्यो देशको काय प्लटै भएको तपाईँको छ नि चमत्कार चमत्कार भयो तपाईँको सारजा र दुवैको बिचमा एउटा क्या चाहिँ क्याफे थियो एउटा जम्मा क्याफे थियो है त्यो त ककरिबन फाइभ किलोमिटर सिक्स मिटरको स्ट्रेच होला सायद त्यो त्यो स्ट्रेचमा जम्मा एउटा क्याफे थियो हेर्नुहोस् एउटा एउटा दुईवटा बिल्डिङ थियो एउटा साना बिल्डिङ अति पनि पुराना बिल्डिङ थिए तर अहिले तपाईँ जानुभयो भने चाहिँ नि त्यो शारदाबाट दुबई जाँदा नि त्यो कहाँबाट शारदाको सिमाना सुरु हुन्छ कहाँबाट दुबेको सिमाना सुरु हुन्छ भन्ने कुरा तपाईँलाई थाहा हुन्न किनभने जोडियो त्योसम्म ठुला ठुला बिल्डिङले जोडिए त्यो किसिमको परिस्थिति छ क्या अहिले त्यही यो अब तपाईँ हामीले चाहिँ यो एउटा त पोलिटिकल स्टेबिलिटी चाहियो हेर्नुहोस् र त्यो इच्छा शक्ति चाहियो सबैले तपाईँको एउटै दिशामा चाहिँ बल्लाउनु पऱ्यो कि यहाँ हाम्रो जस्तो तपाईँको चाहिँ एउटा हाम्रो यहाँ सबभन्दा मेन कुरा के भने आर्थिक हिसाबले कुन मोडेल हुने त्यो पनि हामीलाई थाहा छैन अब चाहिँ तपाईँको अन्तर्राष्ट्रिय सम्बन्ध या त्यो तपाईँको चाहिँ कस्तो हुनुपर्छ कसरी हामीले चाहिँ सबै चाहिँ देशहरू डिल गर्ने पहिला पञ्चशील पञ्चले भन् भनिन्थ्यो राजाको पालामा अहिले त्यो पनि कता कता कता गयो कता गयो हेर्नुहोस् के गर्ने भनि छ कि भारतलाई डिल गर्ने सन्दर्भमा चारवटा पार्टीको चारवटा नीति छ हेर्नुहोस्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 नही नही। फूलको जवाफमा पत्थर आयो फूलको जवाफमा पत्थरायो बल्ल ढङ्गको कुनै उत्तर आयो पाउतन अग्रसर देखे कोई, पाउतन अग्रसर देखे कोई, हिड़न डुलना अब कई जागर आयो पिंजड़ा उचो थियो यो पिंजड़ा उचो थियो यो शुरू ठाव ठोक्की अंबरा युजमिन निधार जैं लाग्यो मेरै। लोकमें भेटने अकर आयो। हराउने मजा बेगले। हराउने मजा बेग जिंदगीगी दिए अवसर आ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 छोरीहरूले चाहिँ को अगाडि चाहिँ छ तपाईँको छ नि एउटा ओलाइल मात्रै टाइप गर्नुपर्दा आफूलाई चाहिँ लज्जा मसु मैले आफूले एउटा चाहिँ स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्छ भनेर तुरन्त चाहिँ तपाईँ चाहिँ अनलाइन सफ्टवेयर ल्याएर टाइपिङ चाहिँ तपाईँको चाहिँ पन्ध्र दस दिनमा टाइपिङ चाहिँ तपाईँको चाहिँ कसको स्पिडमा माथि लिएर गरेँ मैले त्यही सन्दर्भमा अब क आफैले पढ्नुपर्छ भनेर चाहिँ मैले चाहिँ आफूले के गर्नुपर्छ भन अनि मैले मेटेरियलहरू चाहिँ अन इन्टरनेटबाट जता जहाँबाट भेटिन्छ सबै कुरा जम्मा गरेर अनि मैले तपाईँको चाहिँ त्यो गरेर एउटा ब्लग पनि खोलेँ त्यसमा हाल्न थालेँ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 त्यो त्योभन्दा अगाडि अलिकति एउटा प्रसङ्ग जोडिहालौँ हजुर अब हामीले के छ भन्दाखेरिमा तपाईँको चाहिँ यो जुन कसरी यो जुन मेरो गजल चाहिँ बहरमा हुन्छ भन्ने कुरा तपाईँले त अब एउटा आजकल चाहिँ सबै मेरा बुझ्ने पाठकहरूले प्रायःले सबैले बहरमै लेख्छन् भन्ने कुरा चाहिँ स्पष्ट नै थाहा छ र यसको लागि चाहिँ हाम्रो चाहिँ एउटा बहर बहार नेपाल भनेर समूह चाहिँ फेसबुकमा छ हाम्रा साथीहरू आवाज शर्मा हुनुहुन्छ त्यसले आएर चाहिँ हामीले लालकाजी श्रेष्ठ हुनुहुन्छ अहिले चाहिँ प्रमोद थापाहरू हुनुहुन्छ विजय विजित हुन्छ सबै भाइहरू छ त्यहाँ सबै धेरै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 तो मैं सतै रूपए अलग बैकग्राउंड मुझिहु बुझ्ने मेरे बानी भी मो मजा ल अनि त्यही भएर चाहिँ अब अलिकति बुझ्छु पनि भनौँ न त्यो हिसाबले मैले यो गजलमा पनि त्यसरी नै त्यही त्यही हिसाबले गएर पछिल्लो समयमा चाहिँ हाम्रो घनश्याम परिच्यामी सरहरू पोसाद सरहरू सबैसँग मेरो ज्ञानवाकर सर सबैले अलिक थोरै सानो परिचय छ मैले भेटिसकेको छैन तर अलिक मजाको प्रसङ्ग चाहिँ के भएको थियो कार्यक्रममा चाहिँ हाम्रो बुद्ध मैले भेटाएको थिएँ अनि मैले त्यो एउटा चाहिँ त्यो त्यस त्यो बेलामा चाहिँ त्यो निर्णायक जस्तै भनौँ न त्यो सङ्ग्रह इन्द्रिणी सङ्ग्रहको चाहिँ तपाईँको चाहिँ त्यो गजल छनौट समितिको संयोजक सम्मेधिक जस्तै भएर मैले दुईवटामा अहिले पछिल्लो पनि काम गरेको छु पहिला पनि मैले संयोजक दुईवटामा गरेको छु अनि त्यो बेला चाहिँ मलाई उहाँहरूले मलाई सम्मान पत्र जस्तो दिनुभएको थियो अनि त्यही सिलसिलामा चाहिँ उहाँले मलाई कानमा खोसक्क भएको थियो सरले उहाँसँग मेरो कुनै परिचय पनि छैन न फेसबुकमा कुनै त्यो मेसेन्जरको कुराकानी पनि हुन्थेन अनि उहाँले भेट्दा चाहिँ के हुन्थ्यो भने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 तर अब यो तरुण विशेष गरी चाहिँ अब हामीले अब रिवायती गजलहरू हुन्छ होइन पुरानो टाइपका गजलहरू पुरानो क्लासिकल गजलहरू जसमा चाहिँ प्रेम प्रेमिल भावहरू आउँछन् ती गजललाई सुनाउँदा चाहिँ यसमा सफ्टनेस हुन्छ होइन नाजु ख्याली हुन्छ त्यो हुन्छ त्यसले गर्दा अलिकति मजा आउँछ अब यो अलिकति चाहिँ यो अलि वाकियाती गजल भनेर चाहिँ घटना टाइपका गजलहरू वैचारिक गजलहरू जुन छ नि तखिउल बढी भएका गजलहरूलाई तपाईँ तरुन्नुमा गाउँदा त्यो मजा आउँदैन बाँच्नमै मजा आउँछ होइन त्यसलाई त मैले एउटा अलिकति चाहिँ पुरानै मैले सुनाइराखेको एउटा मैले त्यो गजलै तपाईँ तपाईँलाई यसमा सुनाउँछ भने नि होइन अनायासै नसोचो अनायासै सस्कुराउँदा के होला नसोचो नयन तिम्रो टिल्पी लाउँदा के होला नसोच्यो नयाँ तिमी आउने हल्ला तिमी आउने हल्ला मात्रले सहर जल्दै अचानक तिमी साँचै सामु पाउँदा के होला नसोच्यो अना या मलाई नसोध्नु खुद गर्नु मलाई नसोध्नु खुद गर्नु त्यो खुसीको अर्को छोट मलम जस्तो सुमसुम्या के होचु अनाया हजारो कह जस्त हजारो कह जस्त लक्ष मौ न नई तिम्रो हजारौ कह जस्त ल निम्रो तिम्रो, म कहीं मेर न के होचो अनाया दुई शब्द बोल्दैमा दुई शब्द बोल्दैमा झान्छ झैँ गर्यो सर दुई शब्द बोल्दैमा झान्छ झैँ गर्यो सर कुनै दिन जरुर बुछौ के, के होला धन्यवाद साह्रै मिठो गजल लयमा सुन्यौँ हामीले टक गुरुङ सरको आवाज पनि साह्रै मिठो भनेर मैले भन्नैपर्छ भनेर भने कन्जु साय हुन्छ धेरै धेरै धन्यवाद सर हाम्रो कार्यक्रममा आएर बुलबुलमा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 नेपालभरि नेपाल अन्तर्राष्ट्रिय रूपमै हजुर अहिले तपाईँ अनलाइन रेडियोको माध्यमबाट तपाईँले यति धेरै चाहिँ तपाईँको सेवा गर्नुभएको छ कि अब